पीर मनमा बोकेर पनि मुस्कुराउँदै म रहे गहमा नै छचलकिन्दो आँसु लुकाउँदै म रहे पीर मन में बोक मुस्कुराऊ मरहें गहमा नई छचलकिंदो आंसू लुकाउे मरहे बिउ जाथ्रक छाती भेटीए बिउजा निथ्रुक्क छाती रिरानी भेटीए रात सपना आंसू चुहा निथ्रक्क छाती रिरानी भेटीए रात सपना आंसू चुहां यसरी आँसु चुहाउँदै रहनु भएको छ वरिष्ठ मुक्तकार चेतन कार्की चेतन कार्कीका यिनै चोटिला मुक्त खरफबाट आजको बिम्ब प्रतिविम्बको उठान गरेका छौ यो चिसो चिसो अनि छिपिन्दो छिपिँदो रातमा कार्यक्रम विम्ब प्रतिविम्बको पर्खाईमा बस्नुभएका सम्पूर्ण मुक्त किला प्राविधिक साथी देवकी भण्डारी र म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछौ स्वागत अभिवादन गर्दछौं पीर मनमा बोकेर पनि मुस्कुराउँदै म रहे गहमानाई छचल्किदो आँसु लुकाउँदै म रहे बिउजदा निथुक्क छाती र सिरानी भेटिए राति सायद सपनामा आँसु चुहाउँदै महे राती, राती साथ साथ मुक्तक होस् त यस्तो होस् नि है वरिष्ठ मुक्तकर कार। चेतन कार्कीले नेपाली मुक्तकको विकास र विस्तारमा आफ्नो ठाउँबाट दशकौं अघिदेखि निरन्तर योगदान दिँदै आउनु भएको छ मेरा प्रेमी भावहरू पनि बाँचेकी छु तिम्रै नाम जपी मो घाउ मुक्तकमा सुमधुर गीत संगीतको फ्युजन विगत डेढ दशकदेखि रेडियो नेपालको मुक्तकिलो तरंग कार्यक्रम हामीले कार्यक्रम बिम्ब प्रतिविम्बलाई मुक्तक र गीतको पनि फ्युजन भन्दै आएका छौं यस्तै फ्युजन गर्नु छ आजको बसाईमा पनि आजको बसाईलाई भने अलिकति पृथक बनाउँदैछौं जसको मुक्त उहाकै चुलित हरफहरू आजको बिम्ब प्रतिविम्बको पूरै बसाईको सात्ु सामल बनाएका छौ। रेडियो प्रतिबिम्ब एट जी मेल डट कम र फेसबुकको बिम्ब प्रतिविम्ब पेजको लाइक पेजमा यहाँहरूले खुत्रुक्क खसाउनुभएका चोटिला पोटिला मुक्त हराफहरूको साथमा यहाँहरूले नै पठाउनुभएका आफ्नै सुमधुर धुनहरू आफ्नै गीती रचनाहरू क्रमश क्रमश जोड्दै जान्छौं पहिलो सांगीतिक उठान भने चेतन कार्कीको यही चोटिलो मुक्तकबाट गरौं है त मेरो निम्ति त बसिनौ पर्खेर तिमीले हेरि नौ जाँदा पटक्कै फर्केर तिमीले मेरा निम्ति त बसिनौ पर्खेर तिमीले हेरिनौ जाँदा पटक्कै फर्केर तिमीले आज एक्कासी मलाई लाग्दा बाडुली आज एक्कासी मलाई लाग्दा बाडुली सोच्दछु सम्झ्यौ कसरी बिर्सिएर तिमीले सोच्दछु सम्झ्यौ कसरी बिर्सिएर तिमीले बुझ नै सकिन मिले आखा भाखा मेरो आखाको बुझ नै सकिनम आखा को भ खा तो हजार अर्थ लुझ नै सकिन तिमीले नी खड़ी ना सकछु आँखाको भाका मेरो नारायण गोपालले साह्रै मिठो गला दिनुभएको छ चेतन कार्कीका सुललित हरफोनीवल साराले पनि साह्रै मिठो संगीत भर्नुभएको छ बुझ्नै सकिनौ तिमीले आँखाको भाका मेरो आजको बिम्ब प्रतिविम्बको पूरै बसाइमा यस्तै यस्तै भाकाहरू जसले मुक्तक पठाउनु भएको छ उहाँले नै आफ्ना सुमधुर गीतहरू पनि पठाउनु भएको छ तिनै गीतहरूलाई आज सप्तरंगी मालाको रूपमा पेच्दैछौ फुलेको छ ला गुराँस मेरी आमाको शिरमा फुलेको छ लाली गुराँस मेरी आमाको शिरमा झुकेको छैन अझै हिमाल मेरो बाबाको शिरमा फुलेको छ लाली गुराँस मेरी आमाको शिरमा झुकेको छैन अझै हिमाल मेरो बाबाको शिरमा म एउटा प्रश्न गर्छु यो, यो कानो समाजलाई म एउटा प्रश्न गर्छु यो कानो समाजलाई लाउन सिन्दुर किन मिल्दैन विधवाको शिरमा लाउन सिन्दुर किन मिल्दैन यो चोटिलो मुक्त पठाउनुभएको छ गंगा पौडेलले उहाँको घरदेशको रस्ती बस्ती झापा हो तर अहिले उहाँले हामीलाई सात सीमा पारी दक्षिण कोरियादेखि यी चोटिला पोटिला मुक्तक पठाउनु भएको हो त्यसो त कार्यक्रम विम्ब प्रतिविम्बका धेरै प्रतिक्रियाहरू पनि हामीले संघाल्ने गरेका छौं मुक्तक त हामीले सुनिराखेकै छौं गीत अलिक बढ़ी बजाउनुहोस् भन्नुहुन्छ भने कोइ श्रोताहरूले भने गीत त हामीले सुनेकै छौं मुक्तक अलि बढ़ी सुन्न पायो हुन्थ्यो भनेर पठाउनुहुन्छ यी दुइटै प्रतिक्रियाको दोसांमा रहेर आजको बिम्ब प्रतिविम्बको मुक्तकिलो यात्रा तय गर्नु छ गंगाकै अर्को मुक्तक बोल्छु कहिले वारी देखाउँछ कहिले पारी देखाउँछ कहिले वारी देखाउँछ कहिले पारी देखाउँछ अनुहारमा पीड़ाहरू उतारी देखाउँछ हातमुख जोड्दैमा दे ठिक्क भरिएन खल्ती हातमुख जोड्दैमा ठिक्क भरिएन खल्ती पुमा निर्धनताको चिन्ारी देखाउँछ पूर्पुरोमा त्यही निर्धनताको चिन्हारी देखाउँछ गंगा पौडेलकै मुक्त बोलिराखेको छु धुनलाई जोडं है त बसन्तको मुनासँग बसन्तको मुनासँगै पलाउँछ याद कसैको अक्करको भीरले नि फलाउँछ याद कसैको नलेखेरै भरिएछ कोरा पानाहरू ठेली नलेखर कोरा पानाहरू ठेली पवन को झोक्का चलाउ याद कसन को झोक्का सुम्याई कहाँ जानुभयो हजुर सपनामा भ्यौं कहाँ जानुभयो हजुर य हजुर कहाँ जानुभयो मिलन्याले साह्रै मिठो गला दिनुभएको छ डीआर अटुले पनि उस्तै सुमधुर संगीत भर्नुभएको छ जसको मुक्तक उसैकै सुललित हरफ गंगा पौडेलले नै लेख्नुभएका गीती हरफ उनी मुक्तकार गंगा पौडेलको मुक्तकिलो यात्राका लागि कार्यक्रम विम्ब प्रतिविम्बको तर्फबाट हार्दिक बधाई र शुभकामना थप्छु जाही जुई सुनाखरी फुल्छन गुराँ चिमाल जाही सुनाखरी फुल्छन गुराँ चिमाल तराई पहाड़ झुल्छ अनि मुस्कुराउँछ हिमाल जाति धर्म भेषभूषाको अनुपम यो स्वर्गभूमि जाति धर्म भेशभूषाको अनुपम यो स्वर्गभूमि जहाँ जाऊ छातीभित्रै ढुकढुकिन्छ मेरो नेपाल जहाँ जाऊ छातीभित्रै ढुकढुकिन्छ मुक्तकार खगेन्द्र पराजुलीका उहाँको रस्ति बस्ती हो श्यामशिला चार भोजपुर अहिले भने उहाँ धरानतिरै रमाइ राख्नु भएको हुनुपर्छ धरानमै बसेर यो छिपिन्दो छिपिन्दो रातमा कार्यक्रम बिम्ब प्रतिविम्ब सुनिराखेको हुनुपर्छ खगेन्द्रजीको अर्को मुक्तको बोल्छु मन्दिरमा देउता हुँदैन आमा मन्दिरमा देउता हुँदैन आमा पुकारले उसलाई छुँदैन आमा ढुङ्गाको देउता ढुंगाकै मन ढुंगाको देउता त ढुङ्गाकै मन करुणाले कहिल्यै रुँदैन आमा करुणाले त कहिल्यै रुँदैन आमा खगेन्द्रजी अब धुनलाई जोडु है त आँखा फरफराउनु संयोग हुन सक्छ आँखा फरफराउनु संयोग हुन सक्छ अनि मन डराउनु संयोग हुन सक्छ बोल्दिनामा भन्दै घुर्की लाउँदै थियो बोल्दिनामा भन्दै घुर्की लाउँदै थियो अचानक हराउनु संयोग हुन सक्छ अचानक हराउनु त Oh हुन्छ खा टाड़ा टाड़ा झुन तलो पत्थर सलो आहा शिव पर्यटारीठका गीतकार खगेन्द्र पराजुली वहां कई मुक्तक महाकुर धुन जोड़े डी आर ऑटूजी सारे सुमधुरगेन्द्र पराजुली को मुक्त किलो यात्रा काम्ब प्रतिबिंब को तर्फवा हार्दिक बधाई अभ काम तारा, तारा, तारा यात्रा कर आई छुटे यात्रा करूमती नई छुटे पी अलपत्र भे सपना सीसा सारी फूटे कसले सुनी दहां वियुग को दुख व्यथा कसले सुनिदिन्छ यहाँ वियोगको दुःख व्यथा पीड़ामाथि पीड़ा थप्न आफन्त नै जुटेपछि पीड़ा आफन्ता जुटे खनियाजीले पनि साह्रै वानकीला मुक्तक रेडियो प्रतिबिम्ब एट जीमेल डटकम उहाँको घरदेशको रस्ती बस्ती भरतपुर चितवन अहिले भने उहाँले साचसीमा पारी इजरायलदेखि यी मुक्तकहरू पठाउनु भएको हो उहाँको अर्को मुक्तक बोलु आज भोलि तिमीसँग आफूलाई पाएको छु आज तिमी तिमीसँगै आफूलाई पाएको छु अन्धकार रातमा पनि जुन बनी छाएको छु कुरा पनि त्यस्तै गर्छौ शर्माउँछन् अङ्गहरू कुरा पनि त्यस्तै गर्छौ शर्माउँछन् अङ्गहरू लज्जावती झारसरी ओइलाउँदै आएको छु लज्जावती झारसरी ओइलाउँदै आएको छु अब हरेक पल तिम्रा बारे नसोचेको कहाँ हो र हरेक पल तिम्रा बारे नसोचेको कहाँ हो र मनमुटु जताततै नघोचेको कहाँ हो र रा? स्वार्थरहित चोखो माया देखाउन नजानेर स्वार्थरहित चोखो माया देखाउन नजानेर तडपिँदै एक्लै जिउन नखोजेको कहाँ हो र तडपिँदै तडपिँदै एक्लै जिउन नखोजेको कहाँ हो चा, नवगायिका बिन्दु परिहारले सुरेश अधिकारीले पनि उस्तै सुमधुर संगीत भर्नुभएको छ यी सुलित गीतको गीती रचना गर्नुभएको हो गीतकार सुजित्रा खनियाजीले उहाँकै मुक्तकमा उहाँकै धुन जस्ताको तस्तै मिसाएका छौं उहाँलाई पनि कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट हार्दिक बधाई अनि शुभकामना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 आफना करू सामाजिक सजार फेसबुक प्रतिबिंब को लाइक पेज में लाइक कर मुक्त किलो तरंग में कार्यक्रम बिंब प्रतिबिंब सुनी राख को कार्यक्रम बिंब प्रतिबिंब में फेसबुकको बिम्ब प्रतिविम्ब पेजको लाइक पेजमा यहाँहरूले जसरी मुक्तक पठाउनुभयो तिनै मुक्तकहरू सर्लक्क उप्काएर जस्ताको तस्तै साभार बोल्दैछौ सस्तो भएपछि जहर बजारमा सस्तो भएपछि जहर बजारमा महँगिएको छ लहर बजारमा हुन्छन् प्रतिस्पर्धा मरेर बिउतने हुन्छन् प्रतिस्पर्धा मरेर बिउतने देखिन्छ अनौठो लहर बजारमा ए हजुर देखिन्छ अनौठो लहर बजारमा मुक्त होस् त यस्तो होस् श्रीराम अधिकारजीले पनि निकै वानकिला मुक्तक पठाउन भएको छ रेडियो प्रतिविम्ब एट जी मेल डट कममा उहाँको घरदेशको रस्ती बस्ती हेटौँडा हो भने अहिले उहाँले हामीलाई सात सीमा पारी इजरायलदेखि सम्झिनु भएको छ मुक्तकिलो सम्झना गर्नुभएको छ कहिले सुन बन्छ मान्छे कहिले पित्तल बन्छ कहिले सुन बन्छ मान्छे कहिले पित्तल बन्छ मुटु पोल्ने घाम बन्छ कहिले शीतल बन्छ खै कसरी बुझ्नु मैले अनि कसरी पुज्नु खै कसरी बुझ्नु मैले अनि कसरी पुज्नु त्यही मान्छे सिस्नु बन्छ कहिले पीपल बन्छ त्यही मान्छे सिस्नु बन्छ कहिले पीपल भन्छ आहा श्रीरामजी अब धुङलाई जोडौं है हिजो एउटा झर्यो आज अर्को झरेर सकिए फूलहरू हिजो एउटा झर्यो आज अर्को झरेर सकिए फूलहरू देख्न नपाई सुन्दरता त्यसको मरेरै सकिए फूलहरू राखेँ थालीमा आफ्नै जिन्दगी चढाएँ मन्दिर मूर्तिहरूमा राखेँ थालीमा आफ्नै जिन्दगी चढाए मन्दिर मूर्तिहरूमा न खुशी मिल्यो व्यर्थे त्यो ढुङ्गामा छरे सकिए फूलहरू न खुशी मिल्यो व्यर्थे त्यो ढुङ्गामा छरे रै सकिए फूलहरू सोध मलाई मेरा जुनहरू दुखे कोयो मुटु छम्दै हसी हँसी घा टुला तिमीलाई ठिकै छ भने धाकुला तिमीलाई ठिकै छ भने दोमै बिच छन् नसोधा मलाई मेरा पहरो, मेराेको यो मुटु छधै सधैँ धाकुला तिमीलाई ठिकै नसोध मलाई मेरा दिनहरू दुखेको यो मुटु छाम्दै अया रविन सुब्बाले पनि सारे मिठो गला दिनुभएको छ हरि लम्सालजीले पनि सुमधुर संगीत भर्नुभएको छ जसको मुक्तक उसैको गीत भने जस्तै भएको छ यति मिठो गीत लेख्ने गीतकार हुनुहुन्छ श्रीराम अधिकारीजी जी, जी तपाईँको मुक्तकेलो यात्राका लागि कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट हार्दिक बधाई अनि शुभकामना कर्मयोगीको हात हो ठेला उठिरहन्छ फुटिरहन्छ कर्मयोगगीको हातो ठेला उठिरहन्छ फुटिरहन्छ एउटा यात्रा छुटे नआतिनु भाग्य भए जुटिरहन्छ आफ्नैको पनि भर नपरेस छोरी भन्नुहुन्थ्यो बुबा आफ्नैको पनि भर नपरेस् छोरी भन्नुहुन्थ्यो बुबा सभ्य बन्नेहरू यहाँ अन्धको भाग पनि लुटिरहन्छ सभ्य बन्नेहरू यहाँ अन्धको भाग पनि लुटिरहन्छ ओहो हो त है धरती कल्पनाजी धरती कल्पनाजीको घरदेशको रस्ती बस्ती दोल्खा हो जस्तो लाग्छ अहिले भने उहाँले हामीलाई साक्षीमा पारी दक्षिण कोरियादेखि इबानकिला मुक्तक पठाउनु भएको छ अब कल्पनाजीको अर्को मुक्तक बोल्छु है बेमौसमी सिउडी तिमी साकुराको कुरा गर्छौ बेमौसमी सिउडी तिमी साकुराको कुरा गर्छौ सतहमा पैतला राख्दै टाकुराको कुरा गर्छौ नपाए त ठिकै हो पाए निल्छौ अलकत्रा पनि नपाए त ठिकै हो पाए निल्छौ अलकत्रा पनि ज्यान दि सन्तान पाल्ने माकुराको कुरा, कुरा गर्छौ ज्यान दितान पाल्ने माकुराको कुरा, कुरा गर्छौ कल्पनाजी धुनलाई जोडौं है यो तस्विर मलाई हेरिरहन्छ र मुस्कुराइरहन्छ यो तस्विर मलाई हेरिरहन्छ र मुस्कुराईरहन्छ वर्षौं वर्षदेखिका कुण्ठित यादहरू झस्काइरहन्छ स्थिर तर चंचल आँखा र ओठहरू बोल्छन् मौनतामै स्थिर तर चंचल आँखा र ओठहरू बोल्छन् मौनतामै मुक्त मेरो जिन्दगीमा सान्वनाको सन्देश पठाईरहन्छ मुक्त मेरो जिन्दगीमा सान्तोनाको सन्देश पठाईरहन्छ तिम्रो पहिलो प्रेम नभए पनि मेरो अन्तिम प्रेम तिमी नै हो आहा मिलिना राईले साह्रै मिठो कला दिनुभएको छ डीआर अटुजीले पनि उस्तै सुमधुर संगीत भर्नुभएको छ जसको मुक्त उसैको गीत भने जस्तै भएको छ यहाँ पनि यो मीठो गीतका गीतकार हुनुहुन्छ धरती कल्पनाजी कल्पनाजीको मुक्तकिलो यात्राका लागि कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट हार्दिक बधाई अनि शुभकामना छातीभित्र दुखी राख्यो घाउ जिन्दगीको छातीभित्र दुखी राख्यो घाउ जिन्दगीको फेवातालमा डुब्न लाग्यो नाउ जिन्दगीको छातीभित्र दुखी राख्यो घाउ जिन्दगीको फेवातालमा डुब्न लाग्यो नाउ जिन्दगीको म कसरी अमूल्य छ भनौ यो जिन्दगी आलुभन्दा सस्तो भयो भाउ जिन्दगीको आलुभन्दा सस्तो भयो भाउ जिन्दगीको ओहो त्यस्तो भएको हो र भन्या शिवपलासजी शिव पलाजीले पनि साँचीमा पारी अमेरिका सिकागो पुग्दाखेरि पनि कार्यक्रम बिम्ब प्रतिविम्बलाई सम्झिराख्नुहुन्छ उहाँको घरदेशको रस्ती बस्ती स्याङ्जा किचनाडाँडा हो अहिले भने सिकागो अमेरिकादेखि नै यी बानकीला मुक्तक रेडियो प्रतिबिम्ब एड जी मेलमा पठाउनु भएको हो अर्को मुक्त बोलु है म पसिना बगाएरै पत्थर गलाउँछु म पसिना बगाएरै पत्थर गलाउँछु र यस्तै दुःखमा जिन्दगी चलाउँछु जाबो झिल्को भनेर मेरो अपमान नगर जाबो झिलको भर मेरो अपमान नगर दिन म तिम्रो संसार तिम्रोसार जला यो चुनौती हई शिवजी अब धुनला जोड़ो हे तूर्ख को हाथ में अखबार देखे मूर्ख को अखबार देखे भिखारी को दरबार देखे कलयुग योद बुद्ध को हाथ में दरबार देखे हजूर बुद्ध को हाथ में देखे maya gal no ko संसार उठे पो प्रेम पो प्रेम माया गर्नुको अर्थ सिउँदो भर्नु होइन सिउँदो भर्नुको अर्थ माया गर्नु होइन कस्तो विरोधावास छ है जिन्दगी शिवजी शिशिर योगीजीले साह्रै मिठो गला दिनुभएको छ बीबी अनुरागीजीले पनि साह्रै सुमधुर संगीत भर्नुभएको छ मुटु रेटेरै संगीत भर्नुभएको छ माया गर्नुको अर्थ सिउँदो भर्नु होइन सिउँदो भर्नुको अर्थ माया गर्नु होइन गीत लेख्नु त यस्तो पो लेख्नु त है जसको मुक्त उसैको गीत भने जस्तो भएको छ शिव पलाहजी जति चोटिला कोटिला मुक्तक लेख्नुहुन्छ उति नै सुलित गीत पनि लेख्नुहुन्छ शिव पलाशजी को मुक्त केलो यात्रा का लगी कार्यक्रम बिंब प्रतिबिंब को तर्फवा हादिक बधाई अमना घर घर बसी पेट भरी खी सीता को खुशी में मा आनंद मीता घर में बसी बसी पेट भरी खी सीता आफन्तको खुशीमा आनन्द मान्थी सीता तर ती सबै माया र ममताले मात्र पुग्ने भए तर ती सबै माया र ममताले मात्र पुग्ने भए रामलाई छोडी पर्देश किन जान्थी सीता कट्ठै रामलाई छोडी पर्देश किन जान्थी सीता यो चोटिलो मुक्तको सीता अधिकारी तिमल सिन्हाजीको उहाँको घरदेशको रस्ती बस्ती चित्तवन हो अहिले भने उहाँले हामीलाई साक्षीमा पारी इजरायलदेखि इबानकिला मुक्तक पठाउनु भएको छ रेडियो प्रतिबिम्ब एट जी मेल डट कममा सीताजीको अर्को मुक्त है उल्टो र सुल्टो सबै जान्नेहरू छन् यहाँ उल्टो र सुल्टो सबै जान्नेहरू छन् यहाँ घाँस हालेर दाम्लोले बाँध्नेहरू छन् यहाँ जुनै असल नेता होस् दिँदैनन् अघि बढ़न लडाएरै छाड्छन् खुट्टा तान्नेहरू छन् यहाँ लडाएरै छाड्छन् हजुर खुट्टा तान्नेहरू छन् यहाँ सीताजी अब धुनलाई जोडौं है त एंत स्थल सुनसान मन पंत स्थल सुनसान मन पची सीरेटो बतास मन पच ममता का बातले भरि ममता का बात लेक ले उनकुनगान मन पीठास मन प माता अन्जु पन्तले पनि सीता अधिकारी तिमल सेनाजीले नै लेख्नुभएका गीती हरफ हुने यति मिठो संगीत भर्ने संगीतकार हुनुहुन्छ खगेन्द्र लिम्बु सीता अधिकारी तिमल सेनाजीको मुक्त किलो यात्राका लागि कार्यक्रम बिम्बा प्रतिविम्बको तर्फबाट हार्दिक बधाई अनि शुभकामना कवि लुटियो कविता लुटियो कवि लुटियो कविता लुटियो यहाँ चोखो प्रेम रमिता लुटियो मेरा यौवनमा कैयौं प्रहार भए भन्छे आफ्नो अस्मिता लुटियो त्यही भन्छे आफ्नो अस्मिता लुटियो ओहो हो र सुशील राज रेग्मीजीले पनि निकै वानकिला मुक्तक पठाउनु भएको छ दक्षिण कोरियादेखि उहाँको घर देशको रस्ती बस्ती मैना बर्दिया हो सुशीलजी अर्को मुक्तक बोल्छु है खैलाइला पारेर गयो पीरती खैला बैला पारेर गयो पिरती अन्तै बसाई सारेर गयो पिरती उसको मायामा को अमर बनेछ उसको मायामा को अमर बनेछ कुन्नी मलाई जिउँदै मारेर गयो पीरती मलाई त जिउँदै मारेर गयो पिरती सुशील रा राज रिग्मीजीकै मुक्त बोलिराखेको छु कार्यक्रम बिम्ब प्रतिविम्बको समय पनि त घर्किँदै घर्किँदै छ अब धुनलाई जोडु है त नजारा आँसु अब अबेला भइसक्यो नझार आँसु अब अबेला भइसक्यो जे नहुनु भाग्यको खेला भइसक्यो तिम्रा गला सजिए सिउँदो रंगियो तिम्रा गला सजिए सिउँदो रंगियो अब त विदाईको बेला भइसक्यो अब त हजुर विदाईको भेला भइसक्यो हर प्रिया तिम्री होने रर हो प्रिया यो तो जाली शहर हो प्रिया यो तो जाली सहर हो प्रिया यहाँ लाजहरू बेचिन्छ र हर साँझहरू बेचिन्छ आहा सारै सुमधुर गला दिनुभएको छ राज सिगदेलले राजेन्द्र बजगाईजीले पनि साह्रै मिठो संगीत भर्नुभएको छ जसको मुक्त उसैको गीत भने जस्तै भएको छ यसमा पनि सुशील राज रिग्मीजीले नै लेख्नुभएका सुललित हरफुनी गीती कार्यक्रम बिम्ब प्रतिविम्बको समय पनि घर्किँदै घर्किँदै गइराखेको छ रात जति छिपिँदो छ उति नै चिसिँदो पनि छ साक्षी पारी बसर सुन्नी का साझ पड़े हो तर घरदेश को रात भनी निकी घर्की सकते आज को कार्यक्रम बिंब प्रतिबिंब में जसका मुक्तक उसे को गीत बने जस्त आज बोलती मुक्तकार मुक्तकि यात्रा को तर्फवा प्न हादिक बधाई रुभकामना पानी अब बिंब प्रतिबिंब वीदा मांगने बेलाईस प्राविधिक साथी देवकी भंडारी धरें धन्यवाद दि मुक्तिलो कार्यक्रम बिंब प्रतिबिंब वमेश पौड़ी मीठो निद्र सपनी को कामना सहित नमस्कार शुभरात्रि